तन दे रन तन तर दिन तन धेर नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौला रूसा दाहालसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधानको वाचन सुनिरहेका छौं नाट्योपन्यासको तेस्रो श्रृङ्खला हामीले गएको साता सुन्यौं तेस्रो श्रृङ्खलासम्म आइपुग्दा गण्डलाञ्चेको विकास कसरी भयो भन्ने विषयमा वैज्ञानिकहरू र त्यहाँका पार्षदहरूसँगको छलफल पनि सुन्यौं अब अगाडि के हुन्छ सुनौ डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको चौथो श्रृङ्खला अबबाट छैठौं चरणको नस्लको स्वरूप प्रदर्शन हुन्छ उनमा शारीरिक रूपले त्यति प्रगति देखिन्न हेर नियन्त्रक ज्यू हेर्दा उस्तै देखिए पनि उनीहरूमा पृथ्वीको तातो सतहमा अहिलेको तुलनामा बेर धेरै बेरसम्म रहन सक्ने क्षमताको विकास हुनेछ र वातानुकूलित परिधान साथ यो दिनभरि नै जमिनको सतहमा बस्न सक्नेछ हे न्त्रक थियो हाम्रो पहिलेको नस्लको दिमागी स्तर मानवीय दिमागी स्तरको बराबर छ भने यो छैठौं चरणको नस्ल त हाम्रोभन्दा त दसौँ गुणा बढी क्षमता हुने कुरा हरेक प्रयोगको प्राप्त उनीहरूको दिमागी बनोटको जटिलताको विकासक्रमले जनाउनु छ विश्व वैज्ञानिक महोदय छैठौं चरणसम्म यो परियोजना चालु नियन्त्रक भन्दै गयो केही पाउनु केही गुमाउनु पनि पर्छ हाम्रो सपनाको आदर्शलाई स्थापित गर्न हामी अवश्य त्यति सम्झौता गर्छौं वैज्ञानिक तथा पार्षदगण हाम्रा संस्कृतिले साकार रूप पाउनेछन् यिनै पाँचौं स्तरका जन्मजात दुईलिङ्गी गणुलांक्षेले नै हाम्रो संस्कृति कायम राख्नेछन् यिनैको आत्मा हामी पृथ्वी सम्पन्नेछौ मान्छे जातिको इतिहासको विकासको अर्को चरण यिनीहरूकै जन्मबाट शुरू हुनेछ हुनेछ होइन आजै भइसक्यो हे पार्षदगण यो अन्तिम रूपको ज्ञान जनसाधारणलाई नहोस् उनीहरू मान्छेकै स्वरूपमा दुईलिङ्गीको कल्पना गर्दै हुन्छन् भने पनि गर्दै रहन् त्यतिञसम्म अहिले उपलब्ध नस्लाकै आधारबाट यी गणेलाञ्चेहरूप्रति सकारात्मक भाव जगाउने खालको मनोवैज्ञानिक कार्यक्रमहरू शुरू होस् मानिसहरूले बुझुन् यी उपलब्ध गणुलाञ्चे नै मान्छे जातिका उत्कृष्ट प्राणी हुन् प्रयोगहरूबाट अरू उत्कृष्ट नष्टहरूको प्राप्ति हुनेछ र पछि गएर यिनै गणुलाञ्चेले हाम्रो अविष्टलाई कायम राख्नेछन् मानिसहरूले बुझुन् गणुलाञ्चे नै मान्छेको भविष्य हो भविष्यका कर्णधार हुन् हाम्रा उत्तराधिकारी हुन् र पृथ्वीका मालिक हुन् सबैले भने यस्तै हुनेछ यो नियन्त्रक दुईलिङ्गी संस्कृतिको जय होस् त्यसपछि दृश्यबन्द हुन्छ कोपिलालाई ती दृश्य देखाइसकेपछि र कुराहरू सुनाइसकेपछि नियन्त्रक एकछिनचुप रहन्छ र अगाडि बन्छ ए महोदय पछि सत्तापक्षले गणुलाञ्चीहरूप्रति हरेक माध्यमद्वारा जनसाधारणको मस्तिष्कलाई सम्बोहित गर्दै लगे एकपछि अर्को चरणमा गणुलाञ्चीहरू जन्मदा उनका महान मानवीय बुद्धिको पराकाष्ठा र मूल प्रवृत्तिहरूलाई महान गुणका रूपमा उत्साह र आस्थावर्धक शैलीमा प्रचार प्रसार गर्दै लगे समाजको मूल प्रवाह नै यसमा पूर्णतः समूहित थियो र यी परीक्षित नस्लहरूलाई सन्तानका रूपमा अप्नाउने ठूलो होडबाजी चल्यो अब समाजमा यस्ता बचेरा अप्नाउन चाहने धेरै थिए तर परीक्षणका लागि उत्पादित नस्ल भने एकदमै सीमित थिए त्यसैले व्यवस्थित ढंगले बचेराहरू प्रदान गर्न सत्तापक्षले बचेराहरू परीक्षणबाट निस्कनुभन्दा पहिले नै नस्लहरू पाउनेका नामावली तयार गर्थे तिनमा वर्गक्रमअनुसार उच्च वर्गका परिवारहरू गर्दथे तलो वर्ग का बचेरा झंड असंभव नहीं अत बचेरा साथ में हो सज में एटा सम वर्ग हो प्रतीक थी हो। समाज में बचेराने धाको रफ ठूलेंथ नपने खिन्न रहे जसरी गढेलाञ्चीहरूप्रतिको बौलहा सपना यतिसम्म बढ्यो कि अन्तिम नस्ल प्राप्त हुनुभन्दा पहिले नै समाजमा एउटा अर्कै संस्कृतिको विकास भइसकेको थियो र नयाँ नयाँ मूल्यहरूको सिर्जना भइसकेको थियो यी पूर्वज महोदय नियन्त्रक भन्दै गयो अब मान्छेको सुन्दरताको अवधारणा नै परिवर्तित थियो मान्छेलाई थाहै नपाई गणेलाको स्वरूप राम्रो लाग्न थाल्यो राम्रो भनेकै गढेलाञ्चीहरू मात्र लाग्न थाल्यो मान्छेहरूले आफ्नै स्वजातीय छोराछोरीलाई समेत गढेला जस्तै बनाउन कृत्रिम रूपले सजाउन लागे उनीहरूले कपडाको बनौट नै त्यस्तै बनाउन थाले जसमा गढौलाको जस्तै पुच्छर पनि हुने गर्थे यी परिधान लगाउनले मान्छे पनि गढेला जस्ता देखिन्थे पछि गएर त ठुलै मान्छेको परिधानमा पनि त्यस्तै परिवर्तन आउन थाल्यो हेमहोदय हुँदाहुँदै गढेला जस्तै लोलिएर ढलक ढलक गरी हिँड्ने चलन पनि चल्न लाग्यो निकै गाह्रो थियो त्यस्तो चालमा हिँड्न त्यसैले त्यसरी हिँड्ने चाल सिकाउने तालिम केन्द्र समेत खुल्न गयो पछि गएर त हेमहोदय मान्छेका बच्चाहरू गणुलाञ्ची जस्तै माटोभित्र पस्न पनि लागे माटोभित्रै लामो समयसम्म रहने प्रतियोगिताको खेल पनि विकसित भयो कति बच्चाहरू त माटोभित्रै मरेर हराए पनि तैपनि विश्वको शिखर सगरमाथा चढ्नेहरूले जस्तै सम्मान पाउन थालेकाले यसबाट नागरिकहरू हतोत्साही थिएनन् ना। उनीहरूले यस्तो खेलका लागि ठाउँ ठाउँमा खुकुलो माटोको कुण्डको व्यवस्था नै पनि गरिदिन थाले यस्ता खेल खेल्ने ठाउँहरू बनाएर सेवा व्यवसाय गर्ने निकायहरू नै खुल्न लागे जसमा सुगन्धित माटोको कुण्ड मरुभूमिको वातानुकूलित माटोको कुण्ड आदि आदिको व्यवस्था हुन लाग्यो पछि आएर केटाकेटीहरूले गणुलाञ्चीहरूको ताल सिकेर माटो खान पनि सिके हुँदाहुँदा मान्छेले खाने माटोको विकास पनि भयो यस्तो माटोका परिकारहरू रेस्टुरेन्टमा नै उपलब्ध हुन लागे गढुलाञ्चेहरूको कसरी विकास भयो भन्ने विषयमा नियन्त्रकले कोपिला र प्रयासलाई बताउँदैछ अझ भन्छ यो पूर्वज महोदय जब अन्तिम चरणको नस्ल उपलब्ध भयो यी बादी दुलिङ्गीको त भुइँमा खुट्टै थिएन उनीहरूले त्यस दिनलाई धुमधामले पर्वका रूपमा मनाए उन्ले इस इतिहास को, को सर्वोत्कृष्ट सफल दिन न साथे भिंगी जात को अंत्य घोषणा दिन करे तबदे मानव बच्चा को उत्पादन गैरकानूनी होने वो शहर का सब बच्चा उत्पादन केन्द्र भी बंद कर महोदया अब सब गर्भवती गर्वला तुहाने आदेश दिए इसका छुट्टे सेवा केन्द्र भी खोलो रसै बच्चा पैदा करे में को भागी होने घोषणा समेत करो महोदया ते दिन सर्वप्रथम शासक स्वयं आपूला अनुत्दक होने वंध्याकरण करे तेईस हजारों को संख्या में बुढ़ादी बच्चा समय कहीं बच्चा नपाने करी बंद्याकरण कर भोलिपल्टि तो घर गर घर में यह सेवा उपलब्ध कराइए कसपराएर करे कस मन नपराई नपराई करे कस अस्वीकार करने आठ थे त्यसपछि दुईलिङ्गीहरूले मान्छेकै शरीरमा हार्मोन उपचार गर्दै अनेक प्रयोगहरू गरेर गरे दुईलिङ्गी हुनुपर्ने कडा नियमलाई तोडिदिए अब जबकि जन्मजात दुईलिङ्गीहरू पृथ्वीभर जन्मजात दुईलिङ्गी सन्तान जन्माउँदै छन् भने र सबै मान्छे जातिलाई अनुत्पादक बनाइदिनेछ भने हार्मोन उपचारको उपदाय के नै रहेर जो जो दुईलिङ्गी भइसकेका थिए दुईलिङ्गी हुन बाँकी रहेका स्त्री र पुरूष अब एकलिङ्ग साथ एक्लो वा वैवाहिक जिन्दगी बिताउन सक्ने भनी छुट दिइयो है महोदय गढुलाञ्चेहरू मान्छे भन्दा दसौं गुणा बढी बौद्धिक क्षमता भएका जित थिए उनीहरू दुईलिङ्गीहरूका सपना अनुसार जन्मजात दुईलिङ्गी पनि थिए धेरै मानेमा मान्छेकै व्यवहार गर्न पनि सक्थे तर उनीहरूको मान्छेसँग समागम हुन नसक्ने र धेरै बेरसम्म पृथ्वीको सतहमा बस्न नसक्ने अर्को कमी कमीकै रूपमा रहन गयो कडी लान्छेहरूलाई बाहिरी पृथ्वीको सतहमा बस्न सकुन् भनेर मिल्दो परिधान बनाइदिए जसबाट उनीहरूको सम्पूर्ण शरीरलाई चाहिने आद्रता ताप सन्तुलन र अक्सिजनभित्रभित्रैबाट प्राप्त हुन्थ्यो तर यो परिधान पनि यो पृथ्वी बाहिर उनीहरूलाई चलखेल गर्न असजिलो हुन गयो अत उनीहरूका लागि चाइनिज संस्था निकाय कार्यालय सबै भूमिगत बन्न लागे जहाँ उनीहरू नाङ्गै चलखेल गर्न सक्थे जमिन मुनिको कुरै छडौं बाहिरै पनि सम्पूर्ण सहर समाजको रूप रंग बदलिएर गयो गणुलाञ्चेहरूको सुविधालाई हेरेर नयाँ नयाँ निकायहरू समेत बन्न लागे भवनहरू गणु उपयुक्त हुने प्रविधिमा घाम नछिर्ने प्रकाश नछिर्ने तापक्रम कम हुने आद्रता बेसी हुने मलिलो माठोको भौगर्भिक ओछ्छानले युक्त बन्न लागे ठावे थाँ पारक का रूपरंग भी बदलना लगे स्विमिंग पुल को ठाव में मरीला चीसा सुगंधितटो का थुप्रा देखे होटल रेस्टुरेटोमुनी माटो होना लगे हिमालय के मटो मरूभूमि को माटो, देश विदेश का थरीथरी थरी का मटा का थुप्रामु थरीथरी खानामा समेत सम्बन्धित माटाकै स्वाद र सुगन्ध हुन्थे मान्छेलाई उपयुक्त हुनसँग मतलब थिएन दुईलिङ्गीहरूले यस्तै संस्कृतिमा आफूलाई ढाल्ने विषयलाई प्रतिष्ठा सम्झिन लागे जसले जति गण्युलाञ्चे अनुरूप व्यवहार गर्न सक्यो उति प्रतिष्ठित व्यक्ति मानिन लाग्यो पूर्ववत लिङ्गवेदी समाजबाट पूर्णतः अलग समाज उनीहरूले गण्युलाञ्च्यवादी संस्कृति नै देखे यसैलाई उनीहरूले आफ्नो आदर्श समाजको प्राप्ति बने समाज विस्तारै गण्युलाञ्सेवादी भएर गयो मानवतावाद मान्छेको वंश श्रृङ्खला मेटिएको मरेर गयो त्यस बेलाका मान्छेलाई पत्तै भएन कि दुईलिङ्गी संस्कृतिलाई उठाएर राख्ने उनीहरूको प्रयत्न त्यस कण्डोलाञ्चेवादीभित्र किचिएर जाँदैछ मान्छे नै नरहेपछि मान्छेवादमुनिको दुईलिङ्गी बाद कहाँ बच्ने कसैलाई पत्तो भएन उनीहरूले मानवतावादमाथि कुठराघात गरे उनीहरू सधैँ आफ्नो आदर्श पालनाका पछाडि बौलाह भए मान्छेले आदर्शकै नाममा आफ्नै अस्तित्व मेटाउँदै गए पत्तै भएन नियन्त्रको यी कुरा सुनिसकेपछि कोपिला र प्रयास छक्क परेर हेरिरहेका छन् कोपिला सोच्छिन् नियन्त्रक गढेौलावादी संस्कृतिको त्यस्तो विकास हुँदा के जनसाधारणमा विरोध वा अल्गाव थिएन कुनै घटना देखाउन सक्नुहुन्छ हेर्नुहोस् के हुँदै थियो महोदय दृश्य देखिन फेरि सुरु गर्छ एउटा पार्कमा तीनजना दुईलिङ्गीहरू देखिन्छन् प्रत्येकका साथ कोक्रख्रा हुन्छन् र ती कोक्रामा गढेौलाञ्चे हुन्छन् तिमीले किन यसरी हरेक चरणको गढेौ लान्छ बच्चाहरूलाई अप्नाएका दुईलिङ्गी एकले सोधेपछि दुईलिङ्गी दुईले दुलें भन्यो यस्तै भयो पहिले बच्चेराहरूलाई जनसाधारणमा बाँडिँदैछ भन्ने भएपछि तछाड मछार गरेर लिइयो अनि ऊभन्दा परिष्कृत बच्चेराहरू निस्कँदा झनै त्यसलाई पनि अप्नाउने रहर बढेर आयो पछि त जति जति परिष्कृत बच्चाहरू निस्कन लागे उति उति त्यसलाई पनि लिन मन लाग्ने भइहाल्यो हेर न अपरिष्कृत राख्नेले परिष्कृत किन नराख्ने एउटा विकासक्रमलाई हेर्ने इच्छाले पनि राखियो भएन सामाजिक प्रतिष्ठाको सवाल पनि भयो परिस्कृत राख्नेले परिष्कृत किन राख्न नसकेका भन्लान् भन्ने आफ्नै मनको बाघ लेखाइदियो के लाग्यो र अनि हामीले के नै गर्नुपर्छ राशनहरू उपलब्ध छँदैछन् सिर्फ अलिक बेसी ध्यान दिनुपर्छ होइन त्यत्रो फरक पर्दैन फार दुईजना पालै पालो हेर्छौँ भएन हाम्रा जातीय बच्चाहरूले पनि त हेर्न सघाउँछन् हरेक चरणका गरी जम्मा छवटा बचेराहरू पाल्दैछौटा गोठै भएन र आफ्ना जातीय बच्चाहरूलाई नै ध्यान पुर्याउन नसकिने अवस्थामा गरेौलाका बच्चाहरू ल्याएर आफ्ना नाबालक जातीय बच्चाहरूलाई पनि उनका गोठाला बनाउनु मलाई त मन परेन यो पनि अहिलेको युगको विडम्बना नै भयो मान्छेहरू कसरी बढालिएका आफूलाई लागेका कुरा भने मलाई थाहा छ तिमी पनि त्यसरी नै सोच्दैछौ एउटाले अर्कोलाई शङ्का गर्दै बाँच्नुपर्ने के यो पनि सामाजिक जिन्दगी हो मलाई थाहा छ दुईलिङ्गी दुईले यतिका बचेराहरू ल्याएका छन् तर त्यो समाज व्याप्त होडबाजीका कारणले ल्याएका हो मैले पनि यो छैठौ चरणको बचेरा ल्याएको छु त्यो पनि कुनै माया मोह र आदर्श प्राप्तिको लागि होइन भन्ने हो भने सामाजिक हुने प्रयास पनि होइन सुरक्षा प्राप्तिका लागि ल्याएको हुँ सबैले बच्चाहरू तछार मछार गरेर लिँदा मैले एउटा पनि लिइन भने अवश्य म विद्रोहीमा गनिन्छु त्यही डरले ल्याएको हुँ हेर मैले कुनै चरणको बचेरा पनि ल्याइन त्यस बेलासम्म भन्ने ठाउँ थियो कि म पूर्ण परिष्कृत बचेराहरू मात्र लिन्छु अब जबकि अन्तिम चरणकै बचेराहरू निस्किसकेपछि मलाई उम्कने ठाउँ नै भएन करै परेर ल्याए मेरो जीवनसाथी पनि यसरी नै सोच्दैछ अझ उसले त यो गडेौलालाई मारेर फाल्छ कोविला र प्रयास ट्वाल्न रह रह दृश्यमा दुईलिङ्गीहरूको छलफल चलिरहेको छ दुईलिङ्गी दुईले भन्छ कृपया यस्ता उग्र कुराहरू नगर तिमी जुन हदमा उत्रेर कुरा गर्दैछौ हामी त्यति हदमा उत्रेर कुरा गर्न सक्दैनौ विशेष म चाहिँ तिमीसँग कुनै हालतमा सहमत छैन तिमीले निकै हदमा खतरनाक कुरा गरिसकेका छौ म स्पष्ट भन्छु केही पर्न गयो भने म तिमीलाई साथ दिन सक्दिनँ मित्र म गएँ र मलाई साथी नै मान्छौ हाम्रो मित्रता गहिरै हो र मेरो भलो चाहन्छौ भने अब उपरान्त मलाई भेट्ने कोसिस नगर विदा माफ गरे दुई लिङ्गी म पनि गएँ दुई लिङ्गी आफ्ना बचेराहरू लिएर हिँड्छ बेला दुई लिङ्गी तीनको बचेरा कोक्रोमा हलचल पैदा हुन्छ दुबैले त्यतै आँखा पुर्याउँछन् चिसो माटोबाट गडु लान्छे बसेकाले टाउको निकालेर आफ्ना आमा नम्बर तीन र नम्बर एकलाई हेर्छ नम्बर तीन रोकिन्छ नम्बर दुई पनि रोकिन्छ त्यसपछि बच्चेरा तिनले भन्छ तपाईँको बचेरा कत्रो छ म हेर्छु है उसले आँखा चिम्लन्छ र ध्यानमग्न हुन्छ दुई एक माटो माटोभित्र भएको बच्चासँग टेलिपाथिक सम्पर्क हुन्छ र त्यस कोक्रोबाट एकले माटोबाट टाउको निकालेर बाहिर हेर्छ कति सानो अघि केही परबाट एउटा दुईलिङ्गी चार आउँछ उसको साथमा एउटै सोजातीय सात वर्षीय एकलिङ्गी बच्ची हुन्छ त्यस बच्चीलाई देख्न तीनको कोक्रोमा माटोबाट बाहिर टाउको निकालेर बसेको गढ्यो लान्छे बचेरा तीन सुत्तभित्र बस्छ स्वजातीय बच्चीले दुई लिङ्गी एकको कोक्रोतिर हेर्दैछ त्यसमा भएको गणुलान्छी बचेर एक, को एक पनि सुत्तभित्र पस्छ स्वजातीय बच्चीको आँखामा आक्रोश र घृणा उत्पन्न हुन्छ र मनमा नै भन्दै गाली गर्छ त्यसै बेला गणुलाञ्ची बचेर दुईलिङ्गी तिनको कोक्रोबाट आधा जिउ बाहिर निकालेर गर्जिन्छ के गदिनी हामीलाई साले भन्छेस मारिदिउ बडो मनमा नै गाली गर्दैछ तेरो पसिना गनाउँछ बुझिस म त खेल्दिनँ त्यसै बेला दुईलिङ्गी एकको कोक्रोबाट पनि सानो गणु लान्छी बचेर निस्किन्छ उसको आँखाले पनि घृणा व्यक्त गर्दछ बच्चीको माउ दुइलिङ्गी चार उनीहरूलाई केही भन्न सक्दैन तर आफ्नै स्वजातीय बच्चीलाई गाली गर्छ तलाई भनेको होइन बेला माटोमा पस् भनेर माटोमा पस्न भनेको मरेको जत्तिकै गर्छे पसिना गनाएर हिँड्छे अनि तँलाई बछेराहरूले मन पराउँछन् त फेरि कति चोथाले भए आफै गनाएर हिँड्छे अनि उल्टे बछेराहरूलाई गाली गर्छे लौजा माटोको कुण्डमा पसेर आइज सरकारले यतिका माटोको कुण्ड बनाएका छन् बच्चा बचेर खेलुन् भनेर दुईलिङ्गी बच्चाहरूको संस्कारमा आफ्नो बच्चा मिलोस भन्नको लागि उसकी आमाले सुजातीय बच्चा लगाली गरेकी थिए सुजातीय बच्चा भन्छे म त सुगन्धित हिमालयको हल्का फुल्का माटोमा पस्छु कि त्यो साधारण माटोमा म निसासिन्छु त्यसरी निसासिनुभन्दा बरू पानीमा पस्न जान्छु यो सुनेर दुइलिङ्गी चारले उसलाई सम्झाउँछ बजिनी तेरो बुद्धि भने दुई पैसाको छैन तँ हिमालयको माटोमा पस्ने रहर हुन्छ होइन मसँग कहाँ त्यत्रो पैसा छ जहाँ साधारण माटोमा पसिनोस् भने पानीमा पसेर आइज सुजातीय बच्ची दुखी मनले पानीको कुण्डतिर जान्छ त्यसपछि दुई लिङ्गी र दुई लिङ्गी एकले दुई लिङ्गी चारलाई सम्झाउँछन् किन यसरी आफ्ने स्वजातीय बच्चीलाई गाली गर्नुहुन्छ दुई लिङ्गी तिनले भन्छे दुई लिङ्गी एकले भन्छे आफ्ना स्वजातीय बच्चीलाई कति यसलाई गर्नुहुँदो रहेछ के यो बच्चा लेबोरेटरीबाट ल्याउनु ले भए थियो होइन म आफैले पाएको आफैले पाएको भनेर के गर्ने यसले त नयाँ चालडाल कति सिक्न सक्दिनँ अरूका छोरा छोरी लान्से बराबर नै माटोमा पसेर बस्न सक्छन् र देखिहाल्नुभयो यसको डाला। माटोमा टाउको राख्नु भनेको मरे जत्तिकै गर्थे बरु पानीमा चोटी पस्थे माटोमा पस्नै मान्दिनँ पसिहाल्यो भने कि त हिमालयको माटो चाहिन्छ कि त मरुभूमिको अब सोच्नुहोस् न मेरा चार चार गढेउ लान्छे छन् उनीहरूलाई त्यस्तो माटोमा मेरो कमाइले राख्न सक्दिनँ भने यसलाई के त्यस्तो महँगो माटो भएको कुण्डमा पठाउने यो मोरी पानीमै पसिराखोस् बिचरी तपाईँले आफ्नै कोखबाट जन्माउनु भएको रहेछ दुलिङ्गी एकले उसलाई तपाईँ पहिले पुरुष हुनुहुन्थ्यो कि क्या हो मातृभाव भनेको पटक्कै छैन पुरुष थिइनँ स्त्री थिए तर के को भेद खोट्याइरहनु भएको के मतलब राख्छ मातृभावले अनि के को मातृभाव खोज्नुहुन्छ लेबोरेटोरीबाट बच्चा पाउने जमानामा धन्न मान्नुहोस् न मैले कोखेबाट जन्माएँ यसलाई तपाईँले त यसरी भन्नुभयो कि उनलाई कोख दिएर ठुलै उपकार गर्नुभएको छ तर उनले त जिन्दगी पाएर यो आडम्बर पूर्ण संसारमा यान्त्रिक यन्त्रणाले पूर्ण दुःख झेल्दैछन् दुईलिङ्गी एकले भन्दै गयो धन्न तब हुन्थ्यो जब तपाईँले आफ्नो यौन सुखको खातिर यस्तो निरीह जिन्दगी व्यतीत गर्न यो अभागीलाई विवश गराउनु भएको थिएन भने के उपकार गरे भने सोच्नुहुन्छ ठिक भन्नुभयो नजन्माउनु पर्थ्यो यस अभागीलाई त्यो बेला जानिएन आखिर अब त मान्छे भन्ने जातिको ठाउँमा यी गढ्यो लान्छेहरूले ठाउँ लिँदै छन् यसलाई जन्म दिएर यसको विजो गरेकी हुन् तर तपाईँ सोच्नुहुन्छ यो मेरो आफ्नो सन्तानलाई नै माया गरिदिन गलत सोच्नुभयो त्यही मायाको कारणले त यसले भावी समाजमा कसरी आफूलाई अनुकूल गर्छ भन्ने चिन्ताले म उपप्रति त्यति खरो देखिन्छु सुन्नुहोस् मैले दे चारवटा गढेउ लान्छेको पालेको छु उनीहरूले यसलाई पटक्कै मन पराउँदैनन् यी दुई धरीबीच तकरार नहोस् भनेर मैले यसलाई यता ल्याएको हुँ यसको बाउले उता गढेउ लान्चे खेलाउँदै बुझ्नुभयो दुईलिङ्गी चारको कुरा सुनिसकेपछि दुईलिङ्गी एकले भन्छ कति समयसम्म यिनीहरूलाई छुट्याउँदै हुनुहुन्छ यी बुद्धिका किरा आजबाट भोलि गर्दै पृथ्वीका मालिक बन्दैछन् आफ्नो सन्तानलाई कता लुकाउनुहुन्छ जसरी भए पनि मान्छेका सन्तान भोलिका दिनमा दोस्रो दर्जाको जीव बन्दैछन् जस्तो आज तपाईँ र तपाईँको कुकुरमा भिन्नता ते पाउनुहुन्छ त्यस्तै भोलि गणुलाञ्चे र तपाईँमा फरक हुनेछ देखिहाल्नुभयो मेरो दुई महिनाको गणुलाञ्चेले भाषा नै नसिकेको अवस्थामा पनि तपाईँकै सात वर्षीय बच्चालाई कसरी हीन दृष्टिले हेऱ्यौ हे दुई लिङ्गी एक म भन्दैछु तिमीलाई कि तिमी अति उग्र भएर भावनामा बग्दैछौ यो राम्रो होइन तिम्रो साथमा हुनु नै पनि खतरा महसुस मा गर्दैछु माफ गर म मा जान्छु म पनि जान्छु दुई लिङ्गी चारले भन्यो यसरी सोच्यो भने दुई लिङ्गी तिमी सधैँ एक्लै हुनेछौ म पनि हिँडे तिम्रा कुरा खतरनाक छन् भाइ कार्यक्रम श्रोति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधानको वाचन हो यसको बाँकी अंश केही बेरमा बाचन, बाचन। हुनेछ उज्यालो सुन्दै सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ श्रुति सम्वेगमा हामी आज डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधान को वाचन सुनी रूं अब इसक बाकी अंश वाचन सुन गी एक म भन्दैछु तिमीलाई कि तिमी अति उग्र भएर भावनामा बग्दैछौ यो राम्रो होइन तिम्रो साथमा हुनु नै पनि खतरा महसुस गर्दैछौ माफ गर म मा जान्छु दुई लिङ्गी चारले भन्यो म पनि जान्छु दुई लिङ्गी एक यसरी सोच्यो भने तिमी सधैँ एक्लै हुनेछौ म पनि हिँडे तिम्रा कुरा खतरनाक छन् एक्लो म धेरै पहिलेदेखि थिएँ दुलिङ्गी एकले फेरि भन्यो जहिलेदेखि मान्छे जातिलाई विस्थापित गराएर अर्कै जीवलाई स्थापना गर्ने बौलाह सपनाले साकार रूप लिन लाग्यो जाऊ तिमीहरू जाऊ मैले मलाई नै विस्थापित गर्ने किरा यहाँ मेरै कोक्रामा पालिरहेछु जाऊ तिमीहरू मेरो यो रोगलाई अझ ठूलो पार्न र आफैलाई खत्तम गर्ने बौलाहापनमा म पनि लिनुहुन्छु जाउ तिमीहरू दुईलिङ एक बौलासरी चिचको कोक्रोबाट माटो खोतल्दै बचेराले बाहिर टाउको निकाल्छ के बुझ्छस् किरा म धेरै कुरा गर्दैछु तँलाई जन्माउने मान्छेका दुर्मतिको कुरा गर्दैछु र अझ ती दुर्मतिको धनी मूर्ख मान्छेको कुरा गर्दैछु हे बुद्धिका किरा म बुद्धिहीन मान्छेको कुरा गर्दैछु मान्छे हुनुको नाताले नै म अझ मेरा आफ्नो कुरा गर्दैछु ए मेरो मूर्खताको मूर्त रूप तैले यो कुरा बुझ्न जरुरी छैन मैले बुझे पुग्छ जहाँ माटोभित्र पस् बचेर निकै बेरसम्म उसको पालकलाई बुझ्न कोसिस गर्छ किन रिस आयो फेरि एकैछिनमा चित्त दुखाएर चिच्चाइ चिच्चाइहरू हुन्छ टाढाबाट एउटा अर्को दुई आउँछ उसले अलि निकै फराकिलो कोक्रो बुढाउँदै ल्याएको हुन्छ कोक्रोको माटो मुनिबाट तीनवटा भिन्न भिन्न आकारका गणु टाउको उठाउँछन् सबै बचेराले दुई एकलाई सशंकित दृष्टिले हेर्छन् उनीहरूको पालक दुई पाँच अगाडि बढ्छ हे दुईलिङ्गी एक आफ्नो बचेरालाई गाली गर्यो कि के हो यसरी गाली गर्नु ठीक छैन यिनीहरू भोलिका हाम्रो आदर्शको प्रतिपालक र प्रतिरूप हुन् यिनको दिमागमा यस्ता हीन भावनाहरू कोच्नुहुन्न तिम्रा को यी बचेरा अन्तिम चरणका रहेछन् सर्वोत्कृष्ट नस्लकै हुने यी भन्दा दुई तीन चरण अघिकै नस्लले पनि मान्छेभित्रको प्रेम घृणा ईर्ष्या द्वेष आदि भावलाई अव्यक्त अवस्थामै बुझ्दछन् हे दुईलिङ्गी एक तिमी त नयाँ पालक रहेछौ यिनीहरू जन्मदेखि अनौठ गुणले युक्त मूल प्रविधिका धनी हुन्छन् तिमी यिनीहरूबारे वैज्ञानिकहरूको किताब पढ्दैनौ कि क्या हो पढेको छैन निकै अटोत्साही छु पढ्ने खाँचो लिन्न पनि म यी बहुलापनलाई साथ दिने मध्येको होइन बचेराहरूको सामुन्ने यस्तो बोल्ने नगर यस्तो बोल्ने मात्र होइन सोच्ने नै नगर नबोल्न त सक्छु तर नसोच्न चाहिँ सक्दिनँ विडम्बना हेर म जस्तो सोच्दछु त्यसलाई यी किराहरूले सुँगेर थाह पाइहाल्छन् के गर्ने होला आफूलाई सम्हाल परिवर्तन गर भोलि बाँच्नकै लागि पनि आफूलाई सम्हाल म परिवर्तित हुन्न र मैले ज्यान छाडिसकेको छु अनि यो बचेरालाई अप्नाउन र पालिराख्नुको अर्थ के मौकाको खोजी कतै बाँच्ने बाटो रहन्छ कि यो एउटा सुरक्षा हो सत्ताको आँखामा विद्रोही नदेखाउने कबच भोलि त यी बचेराहरूले ठुलो हुनसाथ हामीलाई मार्छन् नै बुझ्नुभयो यी बच्चाले मलाई मार्छ म त्यही मूर्खताको कुरा यो बच्चालाई भन्दै थिएँ म मेरो मृत्यु पाल्दैछु भनेर दुलिङ्गी पाँच आफ्नो मित्रको अनुहार मात्र शीत भएर हेर्दछ दृश्य बन्द हुन्छ यसरी वैज्ञानिकहरूले आविष्कार गरेका गढुलान्छेहरूको विकास भएको थियो गढेलाञ्चेहरूलाई मान्छेले कसरी पाल्दै गए कसरी अप्नाउँदै गए र गढे लान्छेहरूको संस्कृति कसरी विकास हुँदै गयो नियन्त्रक बताउँदैछ मान्छेको उत्पादन एकातिर बन्द थियो भने अर्कोतिर हजारौंको संख्यामा गढु उत्पादन बढ्दै थियो गढु बौद्धिक तीक्ष्णताका कारण हरेक निकायमा उनीहरूको अग्रसरता बढ्न लाग्यो उनीहरूको योगदानबाट छोटो समयमा धेरै कुराहरूको विकास भयो यसबाट उनीहरूका सर्जक दुईलिङ्गीहरू कृतितार्थ थिए गदगत थिए सबभन्दा ठूलो उपलब्धि विज्ञानमै थियो मंच जाति वर्ष में हासिल नगर काड़ीलांह साधारण होना लगो गडीलाछेर का उपलब्धि जी जजले उत्थान पति उ नया रटिलक स्थापना होना लगे मं सब बुझना छोड़े उन्को क्षमता ती संचालित हो न सए अतः प्रशासन व्यवस्था न एक एक करते गढ़ीलांस का हाथ में जान लगे अब मान्छेहरू गणुलाञ्चेका दृष्टिकोणमा पूर्णतः अनुत्पादनशील अनुपयोगी र उनीहरूको समाजका लागि अयोग्य मानिन लागे, अयो लागे। बिस्तारै मान्छेहरू पछाडि मात्र परेनन् अवहेलित हुन लागे र गणुलाञ्चीहरू बसेका सहरमा उपेक्षित हुन लागे गढुलाञ्चीहरूले मान्छे जातिलाई बिस्तारै पृथ्वीकी सतहतिर बस्ने मेसो मिलाइदिए मान्छेहरू पनि अब आफ्ना ढोङ र हिपोक्रेसीबाट अघाएर आफ्नै स्वभाव अनुरूप माटोको गर्भबाट माथि उत्रेर उज्यालो स्थानमा बसेर रुचाउन लागे हे महोदय थाहा भयो उनीहरूको बहुला सपनाले मान्छे जातिलाई कहाँसम्म पुर्यायो तर निकै ढिलो भइसकेको थियो उनीहरूसँग अब न त शक्ति थियो न त सामाजिक व्यवस्था सम्पूर्ण सामाजिक संरचना धागो जोडिएको थियो त्यहाँ न समाज थियो न प्रशासन न नियम न कानून न मूल्य न मान्यता सिर्फ मान्छेहरू आएका थिए जमीनमाथि ती मान्छेहरूमा कुनै दर्जा थिएन नियन्त्रक पार्षद वैज्ञानिक पुलिस दुई एकलिंगी, एकलिङ्गी सबै सबै समान रूपमा साधारण मान्छे थिए उनीहरू नागरिकसम्म पनि थिएनन् गढौलाञ्चेहरूका लागि पृथ्वीबाट अनेक साधन र स्रोतहरू प्राप्त थे. उनीहरूले ती सबै प्राप्त गर्न मान्छेहरूलाई माध्यमका रूपमा प्रयोग गर्न लागे विस्तारै मान्छेहरूले चाल पाए कि अब उनीहरू गढेलुलाका लागि श्रमिकमा परिवर्तित भएका थिए हे महोदय बौलाह सपनाको अन्त्यपछि एक दिन सल्लाह गरे त्यसबेलाको दृश्य हेर्नुहोस् दृश्यमा धेरै हारेका थाकेका दुब्ला दुई एक ठाउँमा बसेका देखिन्छन् उनमा तत्कालीन भूतपूर्व नियन्त्रक पनि हुन्छन् उनीसँग परामर्श हुन लाग्छ हामी त दुधबाट फ्याँकिएका जिङ्गा जस्तै भयो हामी के थियौ र के भयौ हामीले के चाहेका थियौँ र के भयो अब हामीले के गर्दा ठीक होला नियन्त्रक भन्छ साथी हो अब म तपाईँहरूको नेता छैन हाम्रो त्यो सामाजिक संरचना नै विघटित भएको छ त्यसकारण मलाई नेताको रूपमा नलिनुहोस् र अर्कै नेता छान्नुहोस् विघटित यस सवाललाई अनुभवी नेताको आवश्यकता छ त्यसकारण हे मामहिम नेतृत्व तपाईँले नै ने सम्हाल्नुपर्छ सबैले भने ठिक ठिक तपाईँ नै नियन्त्रक रहनुपर्छ त्यसपछि नियन्त्रक भन्छ तपाईँहरूको जो मर्जी ये मित्रगण हिजो आफू नेता रहेको अवस्थामा भएका सम्पूर्ण प्रघटनाहरूको उत्तरदायित्व म लिन्छु र अब अगाडि पाइला चालने क्रममा म भन्छु हे मित्रगण हिजो हामी सम्पूर्ण पृथ्वीका मालिक थियौँ र आज आएर हामी हाम्रै दुराग्रहका दास भएका छौं हिजो हामीले प्रकृतिको मूल प्रवाहलाई गलत मानेर यसलाई बलात् हाम्रो मर्जी अनुसार प्रवाहित गर्न खोज्यौँ त्यसैको पल आज हामी बोक्दैछौ हामीले जानेनौँ कि यो प्रवाह हामीले चाहेका ठाउँबाट निरन्तरित गर्ने दृष्टता चाहिँ हाम्रो दुराग्रह नै हुनेछ एकातिर हामीले प्रकृतिको प्रवाहलाई त थुन्यौँ तर अर्कातिर प्रकृतिले आफ्नै स्वभाव पक्रियो हामीले त्यसलाई पूरा सघाउन सकेनौं यसरी मूल प्रकृतिलाई नै सधाउन सकिन्छ भन्ने हाम्रो धारणा गलत थियो हामी त्यसैको परिणाम बोक्दैछौँ हामीले त प्रकृतिको नियमलाई बुझेर त्यसको नियमानुरूप हाम्रो जीवन चै ढाल्नु पर्थ्यो गल्ती भयो हामी कहीँ कहाँ नियन्त्रको यो विचार सुनिसकेपछि दोस्रो मान्छे बोल्यो अब हामी के गर्न सक्छौ त्यसपछि तेस्रो मान्छे फेरि सोध्छ के गर्न सक्छौ आफूभन्दा शक्तिशाली जीवको उत्पादन गरेर सम्पूर्ण शक्ति उसलाई सुम्पिन सक्छौ न हामीसँग शक्ति छ न त स्रोत न त्यसपछि नियन्त्रक भन्छ जीवन रहन्जेल धान्न त परिहाल्यो होला हाम्रो गराइको भविष्यका लागि कुनै अर्थ नहोस् तर हामीलाई बाँचुन्जेल बाँच्नु त छ नै ए मित्रगण जे भयो भयो एकैछिनपछि हामीलाई भोक लाग्नेछ हामीलाई खाना तलबाट गडेलाले पठाइदेलान् तर हामी कुकुर जसरी अवश्य बाँच्न चाहँदैनौँ त्यसैले आफ्नो खाना आफैले तयार गर्नेतर्फ लागौँ ए मित्रगण मान्छे जातिको निकृष्टतम अध्यायलाई यसरी नै सुरु गरौँ जानुहोस् कोही च्याउ खोज्नुहोस् कोही शिकार गर्नुहोस् कोही कन्दमूल खोज्नुहोस् जानुहोस् हामी हाम्रो गुफायुग यसरी नै सुरु गरौं त्यही समयमा दुईलिङ संस्कृतिको बोलवालाउँदा विद्रोहीबाट उभिएका दोकाने पनि थिए जो सुरुदेखि नै यस वार्तालापलाई ध्यानपूर्वक सुनिरहेका थिएर सबैलाई सम्बोधन गर्न थाल्छन् अवश्य नै खाना पहिलो समस्या हो अत यसमा जुटिहालौं खाना जोर जाम गर्न नजाने व्यक्तिहरू यहाँ बसेर छलफल गरौं यो छलफल गरौं कि अबका हाम्रा पाइला के के हुनेछन् हे मित्रगण हामी हतोत्साहित हुने बेला सकेको छैन मान्छेको इतिहासमा यस्ता धेरै उतार आएका थिए तर मान्छे कहिले हारेन सास र हुन्जेल आश भने चाहिँ हामीले जीवित रहने प्रयत्न गर्नैपर्छ मित्र मान्छे जातिको इतिहासमा उतार चढ़ा थियो र ती समस्याहरूमा विजय प्राप्ति पनि गरिएको थियो तर यो नभुल्नुहोस् कि त्यसबेला मान्छे सर्वशक्तिमान थियो आज ऊ दोस्रो दर्जामा छ यो बुझ्नुहोस् कि उसको समस्या नै ऊभन्दा उत्कृष्ट र शक्तिशाली छ म त भन्छु हामी हिजो जुन स्थितिमा थियौं आज त्यही स्थितिमा छौं हिजो पनि हामी प्रकृतिभन्दा तलै थियौं र प्रकृति विरूद्ध धेरै लडाई लड्यौं कहिले हामीले भेलसँग लड्यौं कहिले वर्षा कहिले भूकम्प त कहिले ज्वालामुखी कहिले रोग व्यथा त कहिले महामारीसँग जब जब हामीले ती समस्याको प्रकृतिलाई बुझेनौँ तब तब हामी सधैँ हामीले आज जस्तै आफूलाई तुच्छ सम्झ्यौं सधैँ हामीले सोच्यौं हाम्रा पछाडि वा आकाशमा त्यस्ता कुनै अदृश्य शक्ति छन् जो हामीभन्दा बढी शक्तिशाली र हाम्रो विरुद्ध छन् वा हामीसँग रुष्ट छन् तर हामीले सधैँ ती समस्यालाई बुझेर ती माथि विजय हासिल गर्दै गर आएका छौलाञ्चेहरूको विकास यति धेरै बढिसकेको छ कि अब मान्छेहरू त्रसित छन् उपाय खोज्दैछन् मानवतालाई कसरी फर्काउने मानव संस्कारलाई कसरी फर्काउने त्यही सल्लाहमा पाँचौँ मान्छे आफ्नो विचार राख्छ तर मित्र गढुलाञ्चेहरू अमूर्त अलौकिकको अन्धविश्वास होइनन् हामीमाथि प्रत्यक्ष शासन गर्दैछन् ती काल्पनिक देवता अथवा भूतमाथि विजय प्राप्त गरेको जस्तो सजिलो अवश्य छैन हे मित्र गढुलाञ्चे लौकिक यथार्थ हो त्यसैले हामीलाई झन सजिलो पर्छ देख्दै दे नदेखिएको शक्तिमाथि त हामीले विजय प्राप्त गर्यौँ भने यो प्रत्यक्ष शत्रु त्यसमाथि पनि हामी आफैले सृजना गरेको हामीलाई त्यो हौवा के हो बुझ्न गाह्रो पर्ने छैन बुझेर त्यसको कमजोर बिन्दुमा हामी प्रहार गर्न सक्छौ हामी हाम्रो सीमित दिमागका बारेमा विश्वस्त हुन ठिक पर्ला दिमागकै आधारमा कुरा गर्ने हो भने उनीहरू हामीभन्दा दसौँ गुणा शक्तिशाली छन् म यसै भन्न सक्दिनँ बुझेर भन्न नै ठिक पर्छ तर म केमा आश्वातित छु भने यी हामीले सिर्जेका जीव हुन् जसलाई हाम्रो दाजुको शारीरिक परिष्कृत पाउन हजारौँ वर्ष लाग्नेछ उनीहरू पृथ्वीमा नयाँ आएका छन् उनीहरूको शरीर र शारीरिक विकासका लागि पृथ्वी नयाँ छ ऊ मान्छे पनि होइन र गडला पनि होइन दुवैको बीचमा जीव हुनाले पृथ्वीको वातावरणमा पूर्णतः गुलमिल हुन समय लाग्छ त्यसैले उनका धेरै कमी कमजोरीहरू हुन सक्छन् हे मित्र दिमाग मात्र उत्कृष्टताको पूर्वाधार होइन दिमागकै कुरा गर्ने हो भने कि हाम्रा कम्प्युटरहरू हामीभन्दा तीक्ष्ण थिएनन् र हामीबीच वैज्ञानिकहरू पनि छन् उनीहरूले अवश्य कहीँ न केही कही न बाटो पत्ता लगाउनेछन् निय छन् मान्छेहरू गढुलाञ्चेहरूको बिगबिगीबाट त्रसित छन् सल्लाह गर्दैछन् कुन उपायबाट त्यसबाट मुक्ति पाउन सकिन्छ चौथो मान्छे भन्छ हे मित्र अब के प्रयत्न गर्ने किन कुन प्रयोजनमा हामी सबै आफैले आफैलाई बच्चा जन्माउन नसक्ने वन्ध्याकरण गरिसकेका छौँ अब यो पृथ्वीमा मान्छे जति नै जन्मदैन भने यो दुःख के लागि छाड्नुहोस् अब गढेलाञ्चेहरू नै जिउन् यस पृथ्वीमा ठिक भन्नुभयो मित्र अब मान्छे जातिको बिउ नै रहेन हामी बुढा रूख त त्यसै ढल्छौ वैज्ञानिकहरूलाई अगी सारेर मान्छे जाति बनाउने अर्को दुष्प्रयोग गर्ने पक्षमा हामी छैनौ हामी यस्ता प्रयोगबाट तर्सिसकेका छौँ त्यसपछि दोकाने आफ्नो विचार राख्छ यसरी हतोत्साहित हुनुपर्ने कुनै कारण देख्दिनँ तपाईँहरूले भुल्नुभयो कि हामीमध्ये सबै बन्द्याकृत भएका छैनौँ कोही कोही जोगिएका थियौं नियन्त्रक मान्छ हामीले एक एकलाई बन्द्याकरण गरेका थियौँ गलत म बन्द्याकृत छुइनँ प्रशासनले नगरका सबैलाई बन्द्याकरण गरे तर जेलभित्रकालाई वन्द्याकरण गर्न बाँकी थियो तीमध्ये म एक हुँ सबै हर्षोल्लास गर्छन् खुसीले नाच्छन् चिच्याउँछन् यो खबर पाएपछि अहो नियन्त्रक भन्छ जेलभित्र मानव वंश वृक्षको सुरक्षा भएछ मानव वंशको जय होस् सबै कैदीबाट मानव वंशको निरन्तरता कायम हुने हो कैदीहरू धन्य हिजोका विद्रोहीहरू अब जहाँसम्म मानव जातिका लागि अरू वंश वीको सवाल छ त्यसमा हामीलाई निराशा नै हात लाग्नेछ किनभने कारागरमा भएका सबै सबै कैदीलाई गढेउ लान्छेहरूले गढेउ लान्छे संस्कृतिका विरोधी भनेर मारिसकेका छन् उनीहरूले हाम्रो खानेपानीमा विष हालेका छन् मैले त्यो कुराको सुईको पहिले नै पाएर त्यो पानी पिइन जब उनीहरू कारागरमा लास पटुल्न आएका थिए तब लासहरूको थुप्रोमा म मा पनि मरेको नक्कल गरेर लडेको थिएँ उनीहरूले मलाई पनि मरेकै सम्झेर लासहरूसँगै बाहिर फालेका थिए त्यहाँबाट उठेर म यहाँ आएको हुँ हे मित्रगण एकपल्ट सबै साथ, साथीहरूलाई सोध्नुहोस् कोही त्यसरी बचेका छन् वा बन्द्याकृत हुनबाट जोगिएका छन् कि हामी यसरी जोगिएकाहरूलाई भोलिका मान्छे जातिको स्रष्टा हुनेछौं र यदि कोही बाँचेका रहेनछन् भने म एक्लैबाट यो निरन्तरताको थालनी गर्नुपर्ने हुन्छ था। नियन्त्रकले वरपर दृष्टि लगाए कोही निस्कन्देनन् त्यस्ता व्यक्तित्व व्यक्तिहरू यत्रतत्र छरिएर सोधपुछ गर्न लाग्छन् नियन्त्रक मान्छ हे महामयम हामीले कारागारलाई समाजको कुनै अङ्ग मानेनौँ त्यो नै राम्रो भएछ कारागरलाई असम्बद्ध राख्नले समाजका विसङ्गतिहरूबाट हाम्रा उपयोगी मूल्यहरू सुरक्षित बसेछन् हे मित्रगण हामीले मानवताका नाममा उहाँलाई प्रताडित गर्न जुन कठोर र घृणित कार्यहरू गरौँ तिनै कार्यले हाम्रो निरन्तरता विउ पनि जोगाएछ यस हिसाबमा हामी दोधारमा छौँ हामीले खुसी हुनुपर्ने हो कि दुःखी हे महान आत्मा हामीले तपाईँको मूल्य र आग्रहलाई नकारात्मक दृष्टिले हेऱ्यौँ र मानवीय पारामा दमन गर्न थुनामा राख्यौँ त्यसका लागि हामीलाई क्षमा गर्नुहोस् हिजो जुन मूल्यको विरोधमा हामी थियौँ आज त्यही मूल्यको खोजीमा हामी लालाइच्छौँ हे महान आत्मा तपाईँद्वारा सुरक्षित मूल्यको जय होस् हामी आत्मसमर्पण गर्छौँ तपाईँको मूल्य र तपाईँकै नेतृत्वमा समाज निरन्तरित रहोस् हिजोको सम्पूर्ण बन्दीहरू आज हाम्रो नेतृत्व दिने वर्गमा रहन् मान्यताको जय होस् हे मित्रगण hey, त्यो स्वाभाविक मूल्य र मान्यताको जय होस् यति भए पुग्छ मलाई नेतृत्व चाहेको छैन चाहे मेरो कुरा सुन्नुहुन्छ भने समाजलाई पुरानो ढङ्गमा संगठित गर्नेतर्फ नलागौ यतिखेर नेता र नेतृत्व वर्गको धारणालाई नत्यागिदिऊ र सबैले आआफ्ना क्षमतालाई समाजका संगठित गर्दै लगौ एउटा सहभोग र सह सिद्धान्तमा अगाडि बढौ हे मित्रगण सबै क्षेत्रको वैज्ञानिकहरू आ आफ्ना क्षेत्रमा आ आफ्ना क्षमताले भ्याएसम्म जुटुन। साथै प्रविधि विकासका लागि सबै प्रविधिज्ञहरूले अगाडि बढ़ुन् समाजशास्त्रीहरू समाजलाई निरन्तरता प्रदान गर्न अगाडि बढ़ुन् सुरक्षा र शस्त्र विज्ञहरू सुरक्षा कर्ममा लागुन् अर्थविज्ञहरू आर्थिक उन्नतिको नीति निर्धारण गरून् कृषि विज्ञहरू कृषि उत्पादनमा लागुन् हे साथी हो हाम्रो समाज अहिले अस्तव्यस्त छ जसले जीवी सम्हाल्नु सक्नुहुन्छ सम्हालौं र सबै सम्हालिएका भौतिक अभौतिक मूल्य मान्यता र उपलब्धिहरूको तत्कालीन अवस्थाको मूल्याङ्कन गरौं त्यसले हाम्रो स्थिति जनाउनेछ र हामी आगामी बाटो निर्ल गर्न सक्षम हुनेछौ सबै खुसी हुन्छन् हे मित्रगण अहिलेलाई हाम्रो मूल शत्रु गढिउ लान्छेहरू हुन् जो मानवीय हर्ष विस्मात कृणा प्रेम आदि मानवीय भावलाई अव्यक्त रूपमै हाम्रो मस्तिष्कमै सुग्न सक्छन् र अझ मान्छे जातिको निरन्तरताको विरुद्धमा छन् अत हामीलाई हाम्रो मानव वंशको निरन्तरताको थालनी गोप्य रूपमा गर्ने निकै गाह्रो पर्नेछ यो सुईको पान साथ विशेष मलाई चाहिँ यिनीहरूले नै मार्छन् हे मित्रगण अहिलेको स्थितिमा उनीहरूलाई कुनै पनि उत्पादनशील मान्छे जीवित छ भन्ने लागेको छैन साथसाथै हामी मानव जातिलाई उनीहरू निकृष्ट मान्छन् र हामीबाट कुनै हाक नआउने कुरामा निश्चित छन् यसै स्थितिको फाइदा उठाएर केही वैज्ञानिकहरूसँग मैले गढेउलाञ्चेका पहुँचबाट टाढा भएर यो उत्पादन कार्य गर्नुपर्ने हुन्छ गढेौलाहरू बाहिर घाममा धेरै बेर रहन सक्दैनन् त्यसैले हामी त्यो कमजोरीको फाइदा उठाउँदै कौसौँ टाढा गर्मी र रुखो भूमिमा हाम्रा लागि नयाँ बाँसको स्थापना गरौँ हे मित्रगण गरे लान्छेहरू हामीलाई पृथ्वीको सतहमै बसाएर हामीलाई काम लगाउन चाहन्छन् त्यस अवसरलाई नै हामीले उपयोग गर्नुपर्ने हुन्छ हामी उनीहरूका आज्ञाकारी दास सरह काम गर्दै जानेछौँ र जे जस्ता प्रविधि र उपकरणहरू हात पार्नेछन् ती ल्याएर हाम्रो गोप्य स्थापना गर्नेछौ हाम्रा श्रमिक उनीहरूका भूमिगत वासस्थानमै सधैँ नै आवश्यक पर्ने नै छन् यस्ता कार्यमा हामीले छलबलले वैज्ञानिक र विशेषज्ञलाई पठाउ वैज्ञानिकहरूले त्यहाँका प्रविधिलाई बाहिर तस्करी गर्नेछन् र सुरक्षा व्यवस्थाको अध्ययन गरी कमजोरको पत्ता लगाउनेछन् कुरा गण हामी मानव जातिको पुनः स्थापनाका लागि समर्पित छौ हामी यस पुनित उद्देश्यको प्राप्तिका लागि ज्यानसम्म दिन पनि तत्पर रहनेछौ ज्यान जाओस् तर गरिन्छेहरूलाई हाम्रो गोप्यता थाहा दिने छैनौ था यही प्रतिबद्धताका साथ नयाँ इतिहास शुरू होस् जय मानव वंश जय मानव त्यसै बेलामा बन्दीकृत हुनबाट जोगिएका कुनै दुई लिङ्गी वा एकलिङ्गी बाँकी छ कि भनेर बुझ्न गएका मान्छेहरू फर्केर आउँछन् हे महामहिम सबैले भन्छन् बन्दीकृत हुनबाट जोगिने व्यक्ति कोही पाइएन अब मानव जातिको वंश वृक्ष श्रीफ तपाईँ नै हुनुहुन्छ तपाईँबाट मानववंश धन्य हुनेछ त्यसपछि दोकाने भन्छ हे मित्रण यस्तै हुनेछ मानव निरन्तरता कायम रहोस् अब सुन्नुहोस् मेरो भाले अङ्गबाट वीर्यहरू झिकेर मेरै पोथी अंगमा कृत्रिम पाराले गर्भधारण गर्नुपर्ने हुन्छ यसो गर्ने वैज्ञानिक साधन नहुदा अवश्य गाह्रो पर्नेछ यसरी नौ महिनासम्म एउटा मात्र एकलिङ्गी उत्तराधिकारी दिन सक्नेछु हामीसँग वैज्ञानिक साधनहरू भएको भए प्रत्येक महिनामा एक एक नागरिक दिन सक्थे श्रोति सम्वेकमा यतिन्जेल तपाईँ डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाटो उपन्यास अतृप्त गर्भाधानको वाचन सुन्दै हुनुहुन्थ्यो यो सँगसँगै आजलाई यसको वाचन पूरा भएको छ अर्को साता अतृप्त गर्भाधानको पाँचौ श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला रुसा दाहाल र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौँ शुभरात्रि